जानत जानीति रघुराई जान प्रीतिरघु जानीतिघुराई प्रीति नेवाही देहाजी दशरथ की हिवाई देहा तजी दशरथ की रती अचल चलाई ऐसे अधिक गीधा पार ऐसे हु अधिक गीध पर ममता गुण प्रभुजी ममता गुण जानत प्रीति रीति रघुराय जानत प्रीति जुन महाराज दशरथ ली कत्रो भाग्यले पाएका पुत्र पुत्र रत्न सम्पूर्ण पुत्रहरू मध्ये ज्येष्ठ गुणमा शीलमा श्रेष्ठ रामलाई हृदयमा लगाउनुहुन्थ्यो सधैँ बात्सल्य पूर्ण हृदयले लालन पालन गर्नु भएको थियो त्यस्ता परम बात्सल्यमा पिताको शरीर छुट्ने बेलामा भगवान् साँखमा हुनु श्रीराम वनमा गइसक्नु भएको थियो उहाँकै विरहमा महाराज दशरथका प्राण गएका थिए अन्तेष्टिमा सहभागी हुने सम्बन्ध पनि सौभाग्य पाउनु भएन उहाँले र त्यसको बदला भगवान्ले के दिनुभयो त भने महाराज दशरथका मित्र जटायु थिए सम्बन्ध थियो त्यस्तो महाराज दशरथजजीसित भइगयो जे होस् मेरो पिताश्रीको त मैले गर्नु पाइन मेरा पिताश्रीका मित्र मेरा परम भक्त शिरोमणि जटायुको म अब आफ्नै हातले अन्तिम संस्कार गरिदिन्छु भनेर पिता प्रतिको त्यो स्नेह वात्सल्यको ऋण चुकाउनको लागि जटायु भावनाले अन्त्य चल चलाई। ऐसे हो चला मुण गरे जानु जब प्रभु जनकपुर में विवाह कर भगवान श्री राम लाई महारानी कौशल्या का महल में सुमित्राजी का महल मई कई का महलमा दिन बदली बदली भोजन का विभिन्न अवसर हो आमन्त्रण आउँथ्यो भगवान जानुहुन्थ्यो बस्न भोजनमा बस्नुहुन्थ्यो खानलाई बायाँ तर्फ लक्ष्मणजी विराजमान भगवान सापमा विराजमान भोजनको क्रम चल्छ कहिले गुरु गृह वशिष्ठजीको वशिष्ठ गुरुको गृहमा आश्रममा पनि चल्दछ त्यो भोजनको व्यवस्था कहिले आफ्नो ससुराल जनक महाराज कहाँ पनि भोजनको आयोजना हुन्छ छप्पन्न भोग चौरासी व्यञ्जनको ती हरेक अवसरमा बायाँतिर बसेका लक्ष्मणजीतिर इसारा गर्दै भगवान् भन्नुहुन्छ हेर लक्ष्मण कति प्रेमले कति श्रद्धाले कति सुन्दर परिकारहरू यहाँ तयार छन् तर यी परिकारहरूमा सवारीका ती बयरहरूको मिठास भेट्छौ तिमी तिमीलाई सवारीका बयरको त्यो मिठास कहीँ आयो कुनै वस्तुमा भनेर सोध्नुहुन्छ भगवान् घर गुरु गृह प्रिय सदन सासु प्रभु सबरी रुचि माधुरी प्रभु जी, रुचि माधुरी न पाइ जान बडे बडे ऋषि महर्षिहरू महात्मा तपोधनहरू सभाको बिचमा भगवान् श्री रामका आदर्श गुणहरूको महिमा गाउनुहुन्छ भगवान्लाई बडो संकोच लाग्छ हरेक गुरुजनले यो के गाएको मेरो महिमा भनेर सिर्जुकाएर बस्नुहुन्छ सङ्कोचले तर जब के बटले निषादले भगवानलाई आफ प्रेमी सखा भनेर भनिदिन्छन् भगवान्लाई त्यसमा चाहिँ अपार गौरवको अनुभूति हुन्छ यस्ता प्रभु राम हुनुहुन्छ गोस्वामी तुलसी जी भन्नुहुन्छ यस्ता प्रभु श्रीरामको कथा सुनेर उहाँका गुणानुवाद सुनेर पनि तिम्रो भगवानमा प्रेम जागेन भने हेर मानव तिमीले अर्थ केही गरेनौ आमाको गठिलो शरीरलाई खोख्रो बनाएर जन्म लिएर त्यति हो तिम्रो उपलब्धि लसी राम सने हसी लगतिर आए तुम जाय जननी जड तन तरुणता गय प्रभुजी तन तरुण ताग माय जानत श्री श्री राम को, श्री राम भगवान को सीतापति रामचंद्र भगवान को जय जय श्री राधे निरोधो दशमाश्रय सुखदेव स्वामी दशमस्कन्दका कथाहरूको सार के हो भन्दा निरोध यताउता छरिएका सम्पूर्ण भावनाहरूलाई समेटेर भगवानमा केन्द्रित गर्ने चेष्टा गर्नु नै दशमस्कन्दको लक्ष्य हो प्रयोजन हो भने अब दशमस्कन्दमा प्रवेश हुन्छ महाराज परीक्षितजी गदगद भएर सुखदेव स्वामीका चरण कमलमा निवेदन गर्नुहुन्छ गुरुदेव हजुरले त कथित हो वंशविस्तार हो भवत्ता सोम सूर्य हो राज्ञाम्चो चरितम परमाद्वतम सूर्य वंशको चन्द्रैभव सम्पन्न गौरवपूर्ण इतिहास हजुरले आज्ञा भयो मैले सुने चन्द्रवंशी राशीहरू मध्येमा यदु महाराज जसको वंशमा प्रभु यदुनन्दन बनेर प्रकट हुनुभयो अब प्रभु यदुनन्दनको बारेमा मलाई आज्ञा होस् जे जस्ता लीलाहरू भगवान यदुनन्दन प्रभु कृष्णले गर्नुभयो त्यो म सुन्न पाऊ जान्न पाऊ भव पुमान बिना निवृत्तीय मा सम्पूर्ण तृष्णा मेटिसकेका छन् संसारका भगवान श्रीकृष्णको पावन गुणानुवाद त्यस्ताहरूले निरन्तर गाउने गर्छन् र भगवान कृष्णको गोविन्दको गुणानुवाद भवौ सधा भवरोगको इलाज गर्ने सर्वोत्तम औषध हो जसलाई भवरोग लागेको छ त्यसलाई सधैँ रोगले घेरिरहन्छ बार, बार जन्म लिइरहनु पर्छ शरीर पायो कि शरीरम व्याधि मन्दिरम रोगै रोग कति थरी रोग छन् हेर्नु ढाड दुख्दै थियो निको पारियो टाउको दुख्न थालो टाउको दुखिया निको पारियो कमर दुख्न थाल्नु कमर दुखिया पारियो के भएको पेट दुख्न थाल्नु फेरि पेट दुख्ने पनि निको पारिँदैथ्यो इलाज खोज खोज तलाज गर्दै जाँदा चेकअप गराउँदै लैजाँदा त भरे त ब्लड प्रेसर पनि भइराख्य त्यसको पनि इलाज चल्दै थियो सुगर पनि चलकिहाल हेर ताती रोगहरूका यी सबै रोगका तातीहरूको बाबु एउटै त्यसको नाम हो भवर ोगक इलाज कसा गोविंद को गुणानुवाद ग्लोक प्रभु को गुणानुवाद श्रवण करी बाहे मनुष्य जीवन में मुक्ति द्वार में आईपुगे प्रभु गोविंद को भक्त नगवान हरि को भक्ति तीर मन न अभियान सुरु गरे मान्नुपर्छ त्यसलाई मान्छे वास्तवमा आफूलाई आफैले मार्छ सेरिएर मात्र मरिँदैन विषाएर मात्र मरिँदैन झुन्डिएर मात्र मरिँदैन नदीमा हाम पालेर मात्र मरिँदैन आगमा हाम पालेर मात्र मरिँदैन मनुष्य जीवन पाइकन प्रभु गुणानुवादतिर लाग्न सकिएन भने अनि मरियो भन्ने तान्ने अनि भिनाजु खस्नु भो… मामा खस्नु भयो खस्या खस्या प्रभुतिर नलागेपछि त खसिन्छ फेरि त यो मुक्तिद्वारमा आउनु पाइँदैन भगवान बर्बादी देख्न चाहनुहुन्न तँलाई स्वर्णको रत्नको हीराको, पन्नाको वस्तु उपहार दियो त चाहिँ रचनमा फालिदिन्छ किन दिने अब उप नो चान्स फर एभर सधैँको लागि यो पावन मुक्तिद्वारबाट ठगाईमा परिन्छ त्यसो हुनाले भु सदा मनोभि कम श्लोक गुणानुभा तो आफै आफूलाई मार्ने रहेछ भनेदेखि वञ्चित होला नत्र भनेदेखि त भगवान् गोविन्दको गुणानुभावबाट को वञ्चित हुन चाहन्छ मेरा पूर्वजहरू मेरा पिताम पाण्डवहरूले त्यस्तो महासागर जस्तो कौरव सैन्यका अगाडि विजयश्री प्राप्त गर्ने सौभाग्य कसरी पाउनुभयो प्रभु श्रीकृष्णको सारथित थियो उहाँले नै मार्गदर्शन गर्नुभएको थियो अनि त्यो सम्भव भएको थियो म जुन बेला आमाको कोखमा थिएँ गर्भस्थ अवस्थामा प्रभु गोविन्दले नै मलाई गलाधर रूप धारण गरेर गोमी गोमी बचाउ गर्नुभएको थियो त्यस्ता मेरो जीवनदाता प्रभुको बारेमा म सुन्न चाहन्छु हे गुरुदेव कृपा गरेर बताइदिनुहोस् हजुरले चिन्ता गर्नुहुन्न आज चार दिन भइसक्यो परीक्षितले केही खाएको छैन पिएको छैन गोको होला प्यासो होला के सुन्न पाउँला के सुन्न पाउला भनेर चिन्ता गर्नु पर्दैन हजुरले हो मैले खाएको छुइनँ चार दिनदेखि तर मलाई त्यसको भानै छैन मैले खाएको छुइनँ भन्ने मैले पिएको छुइनँ भन्ने मलाई कल्पनै छैन किनकि आजसम्म मैले खाएका कुरालाई एक ठाउँ राख्ने हो भने ठुलो राशि झन्डै पहाड खण्ड जतिलो त्यति खाएँ मैले जिन्दगीमा तर कहिल्यै भोक अहिले खायो फेरि भोक ताजा अहिले पियो फेरि प्याज ताजा मैले पिएका चिजहरू एकत्रित गर्ने एउटा कुण्ड जति हुन्छ त्यति पिए जिन्दगीमा मैले तर कहिल्यै प्यास शान्त भएन तर आज हजुरका श्रीमुखबाट जुन अमृत धारा प्रभावित छ त्यो सुनेर मेरो यो जन्मका चक्रबाटै मैले छुटकाएर पाउँछु भने खाने पिउने कुरा कहाँ रहन्छ त्यसो हुनाले हजुरका श्रीमुखबाट प्रवाहित भइरहेको प्रभु श्यामचन्द्रको अमृतमय कथा सुनेर हरिको कथा सुनेर मलाई यसै परितृप्ति भइराखेको त कुनै भानै छैन मलाई मैले चार दिनदेखि खाएको पिएको छैन भनेर गुरुदेव त्यसैले चिन्ता नमानिकन अवश्य सुन्दछ परीक्षितले मन लगाएर भनेर विश्वास गरेर सुनाइदिनुहोस् गरे भनेर यस प्रकारले अत्यन्त विनम्रता निवेदन गर्नुभयो सुखदेव स्वामीका चरण कमलमा परमहस शिरोमणि सुखदेव स्वामी आज्ञा हुन्छ महाराज परीक्षितजी सम्यक व्यवसिता बुद्धिस्ट अब राजर्षी सत्तामा हे राजर्षीहरूमा पनि श्रेष्ठ महाराज परीक्षितजी भगवान् वासुदेवको कथामा हजुरको रुचि जाग्यो यो साह्रै ठुलो सौभाग्यको कुरा हो हजुरको निमित्त जसले भगवान वासुदेवको बारेमा प्रभु कृष्णको बारेमा प्रश्न गर्छ नि महाराज त्यसका तिनै पक्ष प्रश्नकर्तालाई पनि उत्तरदातालाई पनि सामान्य श्रोतालाई पनि तिनै पक्षलाई पावनता प्रदान गर्ने फल प्राप्त हुन्छ जसले प्रश्न गरो त्यसलाई पनि अनन्त पुण्य जसले सुन्न पाए उत्तर ती पनि अनन्त पुण्य उत्तर भागी उत्तरको सोझै जवाफ पाउनेहरू पनि र सामान्य श्रोताहरू पनि त्यस्तै गरी परमानन्द भागी भन्छन् तिन तहमा कल्याण कल्यान परिणाम दिने हुन्छ भगवानको प्रश्न भगवान्सँग जोडिएको प्रश्न गर्ने महाराज परीक्षिजी जुन बेलामा प्रभुको अवतार हुन्छ धरती माता पृथ्वी सम्पूर्ण यो पृथ्वीलोक भा पाप भारले दबेको थियो कंश जरासन्ध शिशुपाल दन्तपत्र विदुर जस्ता आसुरी प्रवृत्तिका पोषकहरू चारैतिर शासकको छद्म वेश बनाएर धरतीलाई शोषण गरिराखेका प्रजावर्गलाई सताइराख्याथे त्यस्ताहरूको पाप भारबाट दबेकी धरती माता गौमाताको रूप लिन्छन् र लोकपितामा ब्रह्माजीलाई पुकार्न जान्छन् ब्रह्माजी भन्नुहुन्छ म बाट हुँदैन यो धरती हामी सबै ऋषि मुनि महर्षि महात्मा सब मिलेर प्रभु श्रीमन नारायणलाई पुकार छौँ उहाँको व्यवस्थाले मात्रै तिमीलाई शान्ति दिन सक्ने केही काम हुनसक्छ भनेर ब्रह्मादि समस्त देवता ऋषि मुनिहरू जान्छन् प्रभु श्रीनारायणलाई पुकारमा ना। नारायण श्री नारायण